कति फरक नमानीकन आनन्द्री हरिको सम्झना गरेर यो मेरो कर्तव्य हो भनेर आफ्ना पतिदेवको सेवामा समय लगाउनु बडो आनन्द साथ प्रथम विधापतिको सेवा गर्नुभयो त्यही दिन प्रथम विसन्न भएर सामु आउनुभयो भन्नुभयो देववती म तिम्रो तपस्याबाट तिम्रो यो सेवा प्रतिबाट अत्यन्त प्रसन्न छु के चिताउँछु म आगो म दिन्छु तपाईँहरूलाई दिनलाई सबै कुरा जाइदिन्छु भन्दा हे भतिदेव हजुरको जस्ता महान् ज्ञानी यस्ता महापुरुषको चरण कमलको सेवामा बस्न पाउनु मेरो लागि यही अभाग्य छ मलाई केही चाहिँ हजुरको यो सेवा जति अहिलेसम्म गर्न सकेका छु त्यति अझ अझ श्रद्धार भक्तिले गर्न सकौँ यही गर्दा बगोस् भनेर भन्नुभयो भक्तिजी गर्नु मागो यसरी स्वरेरन गर्नुभयो उहाँले योगबलले र त्यसपछि अब तिमी स्नान गरेर आऊ बिन्दु सरोवरमा भनेर देवगुतीलाई पठाउनु भयो देवगुती दिनको बिन्दु सरोवरमा स्नान गर्दै जानुहुन्छ विविध थालीका बहुमूल्य पातहरू दिभी न्त सुन्द प्राप्त हुन्छन् त्यसैमा आरोहण गरेर सुखका ऋणहरू भगवानले वरदान दिएका नगोटी कन्या हुन्छन् भनेर जो भन्नुभएको थियो ती कन्याहरू अब क्रमशः उत्पन्न हुँदै जान्छन् सुखका दिनहरू बित्या थाहा हुँदैन दुःखका दिन चाहिँ योग विती गरेर कष्टकर भनेर बित्छन् कर्ण प्रजाप्रतिको योग बलले युक्त जीवनसँग सम्बन्धित रहेर दिएको हो त्यो सौभाग्य प्राप्त भयो एकपछि अर्को गर्दै नगोटी कन्याहरू हुर्किँदै जन्मिँदै हुर्किँदै गरे एकचोटि त यसो हेर्या ती त ठुल्ठुली भइसकेका छन् ठुला ठुला रूपमा प्रकट भइसकेका थिए कान्य आर्दम र एकदम जटा बल्कल धारण गरेर एकदम तपोबनतिर तपो जाने तपस्विर धारण गरेर आफ्ना कमाण्डहरू लिएर कर्दमति समानताेवावती मलाई चुट्टी देव अब राम रा देवीले हात जोडेर दे भन्नुभयो पतिदेवहरू जस्ताका चरण गमलमा रहेर सम्पूर्ण रूपमा मैले सुख सुविधाहरूको आनन्दहरूको अनुभूति गरेँ अझ मलाई मजादारमा छोडेर कहाँ जाने हाम्रो जीवन नौका त अहिले जीवनशलिकाको बिल्कुल बीचमा छ छ अब यसै गरी पर्ने मैले अगला के अगलाले के गर्नु यतिको छोरीहरू छन् तिनको विवाह काम हाम्रो गर्नुपर्ने का परम कर्तव्य बाँकी नै छ कहाँ छोडेर जाने कृपा होस् भनेर पाउ परेर मनाउँदाखेरि मलाई मानिदिनु हो र फेरि थामे त्यसपछि समय बित्दै गयो कर्तन दुजापतिले धैर्य राखेर समय काट्दै जानुभयो त्यसपछि भगवान्ले बसेको त्यो परम पावन समय पनि आयो म पुत्र भएर हजुरको आफैमा हारिदिन्छु भनेर भन्नुभएको थियो भगवान्ले प्रभु कपिल देव भगवानको प्राकट्यको बेला हुन लाग्यो सारा देवता भाइहरूसँग Thank <laughs> you. महर्षिको हर्षको सीमा थिएन परम आनन्द दर्शन गर्नुभयो सम्पूर्ण बिन्दु सरोवर तीर्थ महातीर्थ भनेको थियो भगवान श्री कपिल देव प्रभुको प्राकत्यले मा पनि अत्यन्त हर्षगद्गत हुनुहुन्थ्यो यतिकैमा अब माता देवतीका सामु जब कपिल दे भगवान प्रकटन प्रजापति गए प्रभु मैं। आज समय पाकिस्तान को दर्शन कर बाकी मन था अब मेरे कृतकृत्य होने समय आयो तंब आगता हमारे हे प्रभु मज्ञा पाऊ मपस्या को साधना को प्राकट्य चरण कमल को आराधना करीवन को मुक्ति प्राप्त करना चाहिए बक्सुस मपस्या को प्रभु आज्ञा पिताश्री हजुर अब कृतकृत भइसक्नु भएको छ मैले जे जस्ता कुराहरू साधना क्रममा बताएको छु ती सबै ध्यानमा दिनु राख्ने शान्ति र सुन अनुसारको प्रकृतिको पुरुषको अलग अलग पृथक स्थितिको अवान गरेर साधनामा लिनुहुने हजुर साधना पुरा गर्नुहोला मामा स्वयं ज्योति सर्वभौतर्यम् आत्म निर्वाच विषको भएर मलाई यी सम्पूर्ण प्राणीहरूमा आत्माको रूपमा रहेको भन्ने कुरा सो सोचेर आफूभित्र पनि म छु ऋषिकेशको रूपमा भन्ने भावना गर्दै हजुर स्वत रहित भएर जीवनको परम लक्ष्य प्राप्त गर्नुहुनेछ भने यस प्रकारले भगवान आज्ञा हो र भन्नुभयो पिताश्री हजुर सवारी हो म पनि मेरो आमालाई आध्यात्मिक ज्ञान प्रदान गर्दछु र आमालाई तुल्याएर आफू स्वयं पनि व्यक्तिकृत्य म आफ्नो स्कर भगवान पुत्रको रूपमा प्राप्त हुनु भएको छ उहाँको सामु आएर हात बढेर संसार तरु कुरा जिज्ञासा प्रभु, शरणदिन म प्रकृति र पुरुषको हिस्सालाई अलग अलग रूपमा चिन्न चाहन्छु प्रभु म कैवल्य जान्न चाहन्छु केवल कैवल्य प्रकृतिको बन्धनबाट मुक्त आफ्नो मात्रै स्वरूप स्वतन्त्र रूपमा र सत्तामा रूप आत्माको म त्यो चिन्ह चाहन्छु त्यो कैकल्यको बाटो आगे आओस् भनेर माता देवगु जिज्ञासा गर्नुहुन्छ भगवान् कपिल देव माता देवबुतीले आश्वासन दिँदै भन्नुहुन्छ योग आध्यात्मिक कुनसन म त नि श्रेय समयमै अत्यन्त उप दुःख सेक्य माता दुःख सुख भन्ने द्वन्दहरू जहाँ रहँदै रहँदैनन् सदा एक अरू शान्तिमय स्थिति त्यस्तो अध्यात्म तत्त्व ज्ञान हो आध्यात्मिक योग हो त्यो त्यसको बारेमा म हजुरलाई बताउँछु र हजुर स्पष्ट हुनेछ कैवलले कैवलले भने प्रकृतिको हिस्सा अलग्गै चिन्नु परमात्माको अंशको रूपमा आफूलाई चिन्नु यस प्रकारले पृथक रूपमा शरीर होइन म आत्मा भन्ने अनुभूतिमा घर अड्नु कैवलले बाटो हो माता प्रकृतिले मुस्कृति आउँदा खोष्ण? खोष्ण के गर्नु अहिले आम्बुपालिनु खस्नु मामा खस्नु भयो भन्छौ नि दाजु खस्नु मामा खस्नु भयो दाजु खस्नु कहाँबाट खस्नु झोरीबाट खस्नुभयो कति तल खस्नु कति माथिबाट खस्नु केही भन्दैन तर खस्नु के भन्ने अहिले खस्नु खस्नु भएको मन त हो तिनीमा गरेर मात्रै भन्नु व्यवहार नराम्रो चिन्तन गर्दै मरेर गल प्रबोलित गरी दिनु भन्न किनकि भगवान्लाई पर्वानी मन पर्दैन यसको रत्न दियो तिमी रथानमा तिमीलाई मुष्य मुक्तिको आत्मा आएर के गर्नु तिमीले मुक्तिको लागि आत्मकल्याणको लागि यो त आत्मकल्याणको लागि मिले जानवर पशु पक्षी आत्मकल्याण सोचे न तो चेतना पर मानव जीवन तो मुक्ति भाव में आए उसके आत्मकल्याण कोई के तिटे जान असद्रमन तिम शरीर के आगा आगा। प्रभु हजुरले त मान्छेलाई त यस्तो शरीर दिनुभएको छ सधैँभरि सेवा गरिराखौ भने हात तयार सधैँभरि प्रभुको रूपमा लोरिएको पान गरौँ भने आँखा तयार सधैँभरि प्रभुको भक्ति र स्वामी पान गर्दै अन्त कान तयार सधैँभरि प्रभुको रूपमा लोरिएको चिन्तन गरिराखौ मन तयार प्रभुले अर्पण गरेको प्रसाद मात्रै खाऊ सधैँ भने जिब्रो तयार प्रभुकै नाम गुणानुवाद गाई राखौ भने सबै हरियोको साधनाका उपयुक्त उपकरण छन् बसेका तर नवतर अन्त्य हो असदुपास कासिएर हजुर अविनाशीलाई धारण गर्न पुग्नु पर्छ किट पतङ्ग पशु पक्षी भन्न मान्छे नि दुष्कर्म गरेपछि नराम्रो कर्मबाट जेलिएपछि त्यसैले धेनाजु खु मामा ख्नु मुक्तिको द्वारमा आइपुगेको प्राणी घर साधनाबाट वञ्चित भएर कुकुर बिरालोको जुनीमा पुग्यो भने कुनै मान्छे मरेर कुकुर भएको कुनै ज्ञानीहरूले जान्नेहरूले थाहा पाए एउटा यस्तो कट्ठै गरेर किनकि कुकुरको जुनीमा आएपछि त्यहाँ चारमा जान्थ्यो फनफनी घुम्थ्यो यता सुन्थ्यो उता यही फलानुको त यो दुर्गतिको भएछ हो कि भने थाहा पाए खसेको भित्र पर्ख्यो भने त्यहाँदेखि जम्मै मरेछ त्यसलाई खस्नु हो खोज मरे जति जम्मै खस्छन् महात्माहरू ज्ञानीजनहरू सत्पुरुषहरू त मरेर भगवान भगवत धामध बैकुन्ठ धामका लागि त्यसलाई फस् फस्नु हो भने अनादर हुँदैन उहाँहरूको राम्रो होइन बडो सजिलो मानेर खस्नु हो खु भन्नु हामीहरू खसेकै हो त भन्ने बरु अब साँझ बोल्नुभयो तर पहिलोले मात्रै जता भन्नु पाइए उहाँको स्वर्गमा छ भयो उहाँको चोला उठ्यो उहाँ स्वर्गको परलोक हुनुभयो उहाँ दिवंगत हुनुभयो अनेक शब्द छन् राम्रा छन् हस्नु भने भन्नुपर्दा शान्तिकै हो भन्नु पऱ्यो नत्र भन्नु